संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुरने श्रष्टा साधकमा सादर समर्पित यो कार्यक्रम अजर अमर गीतहरूको एक सय आज़को यो विशेष अंकमा यहाँलाई शालीन आमन्त्रण प्राविधिक मित्र दिनेश निरोलाका साथमा यो प्रस्तुता प्रकाशीको आजको विशेष अंक आरम्भ गर्दैछौ युगल गीत विशेषबाट पहिलो गीत छानेका छौं हामीले पुण्य प्रसाद सुवेदीको शब्दमा नातिकाजीको संगीतमा फतेमान राजभण्डारी र तारा देवीको स्वर घिता घिता कालजै नेपाली गीतहरूको प्रसंगमा फतेमान राज भण्डारीको गायनको युगलाई स्वर्णिम युगको एक विशेष क्षण मानिन्छ गायक फतेमान राज पहिलो भेट नारायण गोपालसँग विश्व प्रसिद्ध सितार वादक नरेन्द्र बाटाजूको घरमा हुन्छ नरेन्द्र बाटाजूले नै नारायण गोपाल र फतेमानलाई चिनाइदिएपछि फतेमानले नारायण का संगीतमा धेरै राम्रा र उत्कृष्ट गीतहरू गाए त्यसमध्येमा बनाइ खायो दडेलोले जिन्दगीका पानाभरि सुख भेटिँदैन र शान्तिका धारा जस्ता गीतहरू मानिन्छन् फतिमान राजभण्डारीले नेपाल प्रज्ञा प्रतिष्ठानमा गायकका रूपमा आबद्ध भएपछि अम्बर गुरूङको माथतमा रहेर काम गर्दा फर्केर हेर्दा जय देख्छौ तिमी अरूलाई नभन म पनि फूलो हुँ जस्ता गीतहरू गाएर अम्बर गुरूङको सांगीतिक युगमा सालिन प्रवेश गरेका छन् भनेपछि फतिमान भन्दा 20 वर्षपछि आएका गायक भक्तराज आचार्यसं अम्बर गुरूङकै संगीतमा होसियार यस बखत होसियार गाएर फतेमानले दुई हजार तीसको दशकपछि आफ्नो आवाजलाई फेरि बुलन्द पारेका छन् यहाँ तारादेवीको स्वरमा फतेमानको स्वरलाई सुन्यौं नातिकाजीको संगीत र पुण्य प्रसाद सुवेदी ठूलदाजुको शब्दमा फतेमानको युगल गायनको युग विशेष गरेर कमला श्रेष्ठसँग पनि चलेको छ कमला श्रेष्ठसँग पूर्वाञ्चल भ्रमण पश्चिमाञ्चल भ्रमणका बेला र त्यति हुने राजपरिवारको भ्रमणको सिलसिलामा हुने कार्यक्रममा फतेमान राजभण्डारले धेरै पटक राजपरिवारका प्रमुखका अगाडि गीत गाउने मौका पाएका र वावाही पाएका थिए तर युगल गायनको युगलाई विशेष गरेर प्रवासबाट अरूणा लामाले रूद्रमणि गुरूङसँग हेर न कान्छा एकांश मलाई सुनको तारा खसाइदिएस्ता गीतबाट अर्को युगान्तकारी परिवर्तन ल्याए भने दार्जीलिङमै बसेर गीत संगीत गरिरहेका जितेन्द्र बरदेवासँग गाएको युगल गीत शरण प्रधानको शब्द र संगीतको यो गीतले जोबनमा जोगिएर जुन युगल गीतले त्यति बेलाको युगल गीतको इतिहासमा दुवैको गायनको नजाकत नम्रता अनि श्रिष्टता शैलीको गायनलाई नेपाली युगल गायनमा एक ऐतिहासिक कदम मानिन्छ पर्दैन भए जाने पर्दैन लेती यो पानू लायको धेरे दिन लागू दुई लायक दिन बगिजाने पानी खाइटो बनाउल्यो भने फुखेर गाइजला मन पापी हो तिम्रो चीनी बोला को कैशमा हलो चीता हमला मैगनो वनको काँडालाई तिखार्नु पर्दैन अर्ण लामा भन्छन् यता पुरुष स्वर भन्छ माइतीको नाकजाला चेलीबेटी भित्ता टाल्ने जात हो वा नाक टाल्ने जात हो भन्ने उखान परम्परालाई एक सुक्तिका रूपमा प्रयोग गरेका छन् युवा गीतकार संगीतकार शरण प्रधानले एकतीस वर्षको उमेरमा निधन भएका शरण प्रधानले नेपाली संगीत आकाशमा धेरै राम्रा युगल गीतहरू दिएका छन् त्यसमध्ये यो जौवनलाई सलाम यो वैंसालाई सलाम जस्तो गीत जसलाई पछि रेडियो नेपालले लोकगीतको दर्जामा ख्याति दियो आजको कार्यक्रम शुभारम्भ हुँदै गर्दा हामीलाई पाल्पाबाट राजेश्वर उदयले लेख्नु भएको छ स्वर्णिम युगको कालजै गीतहरूको रोचक प्रस्तुति अजर अमर गीत हो जसले म धेरै श्रोताहरूलाई अलौकिक आनन्द दिने गरेको छ कार्यक्रमको स्वरूप अनि प्रस्तुति र गीत तथा जानकारीको चयन अदवितीय धन्यवाद प्रकाश दाजु र दिनेश निरोलाजीलाई पर्खन्दैछु विग्रताका साथ भनेर लेख्नुभएको छ कार्यक्रम शुरू हुनुअघि नै हामीलाई संचारकर्मी श्याम रिमाले लेख्नुभएको टिप्पणी यस्तो छ पहिले आकाशका नौलाख तारा मगन्न सक्दिन भनी लेखिएकामा ताना शर्माले गन्न सक्दिन भनेपछि नौलाख पनि कसरी गनियो त भनी आलोचना गरेका थिए र उनलाई थुनामा राखिएको थियो भनी सुनिन्छ त्यो गीत सच्याएर आकाशका तिर्मिरे तारा मगन्न सक्तिन गरिएको हो त भनेर वहाँले प्रश्न गर्नुभएको छ यस गीतका बारेमा धेरै पटक अम्बर गुरूङसँग र यस मविसाका गीतका बारेमा गीतकार निर्विकम प्याजसँग पनि कुरा गर्दा नेपाली बोलीचाली वा उखान टोकामा धेरै कुरा प्रयोग गर्दा नौबाट माथि गयो भने असंख्य मानिने हुनाले नौ से खोला तरेर जाँदा वा नौगेढ़ीको माला वा नौथरी कुरा जस्ता नौ नै प्रयोग गर्ने चलन भएको हुनाले आकाशमा पनि तारा सबैले गनेर नौ लाखै पुर्याएको हो होइन तर नौ भनेपछि नौभन्दा माथिको संख्या नगनिने हुनाले त्यसो भनिएको हुनुपर्छ श्यामजी त्यसै गरी आज हामीलाई कार्यक्रम शुभारम्भ हुँदै गर्दा राज खडगाले लेख्नुभएको छ दाई नमस्कार मणि तयार भई अजर अमर गीत सुन्न बसेको छु कार्यक्रम मफत वीपी कोरियाला समझना चाहिए को यहां धन्यवाद इस आज हमें समझि पर्च नेपाली संगीत आकाश का एक होनहार गीतकार एशियन सेक्सपीयर वनेर चिं नाटककार बालकृष्ण शाम संबत उन्नाईस उनासाठी माघ चौबीस गति का दिन काठमंड जन्मिक का बालकृष्ण शमशेर राणा नेपाली साहित्यमा बालकृष्ण सम नामबाट चिनिन्छन् उनी दुई हजार अडतिस साल श्रावण महिनाको हिजोको दिन बितेका थिए र उनी नेपाली संगीत आकाशमा नारायण गोपालले गाएको आमा तिमीलाई जंगलभरिका औंलाहरूले जस्ता गीतका कारण र तारादेवी जनादन समले गाएका गीतका कारण पनि हामी बालकृष्ण शर्मालाई सम्झिन्छौं भने बालकृष्ण शर्मद्वारा लिखित प्रेम बनेको चलचित्रलाई पनि हामी बारम्बार सम्झिन्छौं र उनको पांचेन मथि लेखी तांचेन को झरी अल्याणमाथिखी म्टु को व्यथास्त नाटक सदा साधना करजालो को ट्वीटर में हमें मेन्शन करित्र धना पौड़जी तारादेवी रीपक जंगम को एटा युगल गीत थी निक्ष कम बजे जस्त वहांभ गीत तीन अंगालो हालां भनी चाड़े आओ हई मैं यह गीत हमें अगिल्लो श्रृंखलाको युगल विशेषमा पनि बताएका थियौ अवश्य पनि धनाजीको चयन रह्यो भने हामी अर्को कार्यक्रममा बजाउने निर्मल छौं निर्म मेन्शन गर्नुहुन्छ मन्द मन्द शीतल हावा मौसम मौसमसँगै तपाईँको आवाज अनि कालो चै सुमधुर नेपाली युग, युगल गीत सुन्दै भनेर लेख्नु भएको छ खुल्ला मञ्च लेख्नुहुन्छ अजर अमर गीतलाई पर्खिँदै अब कार्यक्रम नसकिदासम्म उठिन्न अब कति मिठा हुने हुन् संगीत भनेर गोकुल सापकोटा मेन्सन गर्नुहुन्छ वनको काँडा तिखार्नु पर्दैन जानैकै छोकाउनु पर्दैन धेरै अरुणा अरूा लामाको आवाज सुन्न पाइयो खुशी लाग्यो भनेर लेख्नु भएको छ अरू लामाले जस्तै युगल गीतको परम्परामा तारादेवीले अत्यन्त महत्वपूर्ण प्यारापीड बनाएका छन् तारा देवीले एकांशा ठट्टैमायो बैंसा जान लाग्यो नारायण गोपालदेखि लिएर शिवशंकरसँग पहाड़की छोरी पर्वतकी छोरी हुमा पार्वती हो नाउ नाउँदेखि लिएर पछिल्लो श्रृंखलामा उदित नारायण झा दीपक खरेल प्रकाश श्रेष्ठसम्म पनि युगल गीत गाएका छन् तर प्रेमदोज प्रधानसँग गाएको शिवशंकरको संगीतको किरण खरेलको शब्दको यो गीतको युगल गीत नेपाली युगल गीत इतिहासको एउटा महत्वपूर्ण गीत नभए आफ्नो अनुहार कहाँ युटि भए आफ्नो तिम्रो बदलमा सुधा बाह्र गायक मखमली आवाजका धनी प्रेमदोज प्रधानले तारा तारादेवी त्यसै गरिकन भारतकी प्रसिद्ध गायिका उषा मंगेशकर आशा भोसले र पछिल्लो पीढ़ीका गायिकामा मनिला लामा र पछि गएर मनिला सोताङ भएकी मनिला लामासँग पनि युगल गीत गाएका छन् प्रेमदोज प्रधानको गायनको लामो आरेखमा तारादेवीसँग गाएका धेरै युगल गीतहरू त्यो मान्छे कस्तो छ बोलको गीतदेखि लिएर जीवन रेखा चलचित्रका गीतहरू र पच्चीस वसन्तको तिमी मेरो मधुमास वनस्ता गीतहरूका कारण पनि प्रेमध्वजको युगल गायनलाई एक महत्वको कड़ीको रूपमा लिइन्छ तर युगल गायनको कुरा गर्ने बित्तिकै पर्वतीय राज्य दार्जीलिङबाट आएका गायिकाहरूमा दावा ग्याल्मोको स्वर विशिष्ट लाग्छ भनेर लेख्छिन् संगीतकार शान्ति ठटाल शान्ति ठटालले अत्यन्त मनपराएकी गायिका किडी भुटिया दावा ग्याल्मो र मीरा दावा ग्याल्मोले केही विशेष युगल गीतहरू विनोद स्याङदेन शंकर लामा शंकर गुरूङ पेमा लामा र दिप श्रेष्ठसँग गाएका छन् दीपश्रेष्ठसँग गाएकै युगल गीतलाई नकल गरेर पछि फेरि मधु छेत्रीले पनि त्यस्तै ते किसिमको दावा ग्याल्मोसँग एक युगल गीत गाएका छन् यहाँ प्रस्तुत छ दीप श्रेष्ठको शब्द र संगीतमा दीपश्रेष्ठ र दावा ग्याल्मोको युगल स्रोत ना भना, ना भना भना तिम्रो हजुर कस्तो छ भना भना तिम्रो हजुर कस्तो छ dal प्रेक्षाकृत सानो शहर धरानमा जन्मिएका दीपश्रेष्ठ दीपश्रेष्ठको मावली भारतको बाइसौं राज्य सिक्किम र रा उनको धेरै उडवस हुने ठाउँ दार्जीलिङ कालिम्पोङ खरसाङ दीपश्रेष्ठ पहिलो पटक कालिम्पोङमा एकल साँझ प्रस्तुत गर्न जाँदा उनको गीतमा कोरसमा साथ दिएका थिए दावा ग्याल्मो दिपा गहतराज अनुपमा प्रधानले र तीनै गायिकाहरूसँग पछि दीपश्रेष्ठले एकल युगल गीत गाउने मौका पनि पाए वा ती गायिकाको निम्ति पनि त्यो एउटा सौभाग्य भयो दीपश्रेष्ठले पछिल्लो चरणमा सोफिया गुरूङ र सरला गुरूङसँग धेरै युगल गीत गाए भने अञ्जला मास्केसँग गाएको युगल गीत जति हाँसु भन्छु हाँसुमा डुब्छ यो मन निकै लोकप्रिय भएको थियो दीपश्रेष्ठको युगल गीतलाई प्रस्तुत गर्दै गर्दा हामीलाई नामाण्डुल किरातीले यो गीत सुन्दै गएर टिप्पणी जाहेर गर्नुभएको छ भने त्यसै गरिकन एसएन दाहालले लेख्नु भएको छ आजको प्रस्तुति राम्रो छ सुन्दैछु भनेर लेख्नु भएको छ दिनेश रावत लेख्नुहुन्छ आज पनि एउटा पृथक कार्यक्रम शुरू भयो मनै छुने लोकशैलीको लोकगीतबाट यो बिरानो मुलुकबाट सुनिरहेको छु भनेर कुमारजाङ कार्की लेख्नुहुन्छ आजको विशेष प्रस्तुति अवश्य फेरि सदाझै विशेष हुने नै छ किनकि हामीलाई यो अजर अमर टीममा अटूट पूर्ण विश्वास अनि भरोसा छ डेनबर कलरबाट सात समुद्र पारीबाट कुमारजाङ कार्की आज सात समुद्र पारीबाट आएकी लेखिका भारती गौतमको अमेरिकामा आमा नामक एउटा अनुभव उपन्यासको काठमाण्डुमा विमोचन भएको छ भने आजै काठमाण्डुमा एउटा विभिन्न साहित्य कार्यक्रम अन्तर्गत एउटा कविता वाचन कार्यक्रम पनि भएको छ वसन्त क्षेत्री जनसवाल पत्रिकासँग आबद्ध हुनुहुन्छ लेख्नुहुन्छ सुन्दैछु प्रकाश्दै यो साउने झरीमा मजा लाग्दैछ भनेर पत्रकार श्याम रिमाल लेख्नुहुन्छ आफ्नो टिप्पणीमा नेपाली साहित्यमा शंकर लामी छाने दु पारिजात हरिभक्त कटुवाल आदिलाई प्रवर्धन गर्ने जी आफै सेजन्सिल साहित्य लेखनमा लाग्दा लाग्दै नेपाली गीत संगीतका बारेमा यतिका जानकारी कसरी राख्न भ्याएका हुन् भन्ने लाग्छ पुराना गीतकार गोपाल प्रसाद रिमाल सिद्धिचरण श्रेष्ठ लक्ष्मीप्रसाद देवकोटा आदिका गीत पनि एकै विश्वांगमा सुन्न पाए हुन्थ्यो भनेर श्याम रिमालले उत्कृष्ट सुझाव दिनुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद श्यामजी यहाँको सुझावलाई मनन गरिनेछ दीपश्रेष्ठ र दावा ग्याल्मोको युगल गीतपछि अब युगल गीतको इतिहासमा एउटा अर्को अद्भूत छलाङ लगाउने गायिका हुन् मीरा राणा जसलाई संगीतकार गोपाल योन्जनले नेपाली संगीतको रसियन जीव भनेर उपनाम दिएका छन् मीरा राणा रसियन जीव हुन् उनको आवाज जस्तो उकालो ओह्रालो पनि चढ्छ जहाँ पनि प्रयोग गर्न सकिन्छ भनेर गोपाल युन्जनले उपमा दिएका थिए गोपाल योन्जनको शब्द र संगीतमा गोपाल योन्जन र मीराणाको युगल स्रोत कबो केस भरि मधुमारी मधुपर कबोक मधुमा लाल लि सु मेरो विपना भरि मियाना भरीपना भरी बनेर भरी को देव बने हर को जन्म सिमिया gama mama nida ganni nene sani misa sasa misa sasa gama mama nida nida ganni nene sani misa sasa sasa yani gama mama nida sasa nani gata mama gama nida sasa nani gata mama gama hey mama athi ko ipo सांगीतिक घरानामा जन्मिएकी मीरा राणा मिश्र परिवारकी एक अलंकार थिइन् मीरा राणाको गायन पहिलो नेपाली चलचित्रदेखि देखिने शुरू भयो र विशेष गरेर नारायण गोपालसँग गाएको युगल गीत बहिनीको दया छ भने रोधी घर दाई नाच्यो नभन यो चलचित्र परिवर्तनदेखि लिएर नारायण गोपालसँगै गाएको माया फिल्मको आँखामा कसैको तस्बीर बसेसम्म आउँदा मीरा राणाको युगल गीतको अलौकिक इतिहास भन्छ मीरा राणाले दार्जीलिङका गायक कुमार सुबाससँग देउरालीका ठिटी हो नकल पार्नु पर्दैन जस्तो गीतमा पनि युगल गीत गाएका छन् भने आफ्नो जीवनकालमा अत्यन्त कम युगल गीत गाएका गायक अरूण थापासँग उनले केशर दिउ तिमलाई मैले आँसु शिवा यो जीवनमा भन्ने युगल गीत पनि गाएका छन् मीरा राणाको गायन अझै पनि सतत कायम नै छ सक्रिय छ र उनी अमेरिकाबाट आउँदा जाँदा पनि नेपाली गीत संगीतका निम्ति समर्पित छन् हामीलाई हाम्रो फेसबुकमा राजेश्वर उदयजीले टिप्पणी गर्नुभएको छ वा कति वर्षपछि सुन्दैछु भन भनन तिम्रो हजुर कस्तो छ दीप श्रेष्ठ र दावा ग्यालमोको स्वरबद्ध कालजय युगल गीत दुवै स्वर माझिएको कस्तो आनन्द हो भनेर त्यसै गरी आज कार्यक्रम चितवनमा पनि निकै राम्रो सुनिएको र टिप्पणी आइरहेको छ भने सुजन घिमिरे लेख्नुहुन्छ अम्बर गुरूङ र मीरा नानाको मेरो पाओमा आज भन्ने गीत सुन्दा साँच्चै उत्कृष्ट लाग्यो भनेर लेख्नुभएको छ यो अम्बर गुरूङको होइन गोपाल युजनको स्वर हो त्यसै गरिकन डम्बर भाई लेख्नुहुन्छ एस सानुकली आज अजर अमर गीतहरू कार्यक्रम सुन्न नपाइरहेकोमा म दुखी छु भनेर लेख्नु भएको छ गकुल सापकोटा प्रेमदोज प्रधान र तारादेवीको गीतबारे लेख्नुहुन्छ साँच्चै ऐना नभए आफू कस्तो छु भनेर थाहा नै हुन्थेन अरूलाई हेरेर मात्रै जिस्काइन्थ्यो फलान्नो कालो डिस्कानो गोरी भन्दै उहाँले आफ्नो गीतबारेमा एउटा अनुभूति लेख्नुभएको छ भने सीताराम कार्की लेख्नुहुन्छ सुन्दैछु राम्रो लाग्छ अझ राम्रो गीतहरू एक कान्छा ठट्टैमा यो भैँसमा जान लाग्यो सुन्न पाए हुन्थ्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ आजको कार्यक्रमको यो गीतको चयनको श्रृङ्खलामा हाम्रो यो कार्यक्रममा पनि एकदम कम बजेका गायक ज्ञान बहादुर को अपन शब्द और संगीत में ज्ञान बहादुर और राधा साक्य को युगल स्व बैगुनी पारे वासना बैगुनी पारे वासना पार दिना बैगुनी पारे वासना बैगुनी पारे बासना आखा को बाटो ये खाति मेरो खाति महा पारैना पारै बासना पारै बासना पार ना, पार ना, पारे पारे दिउ सानी रंगी सिकाइ नै नमा करेर पीछा ना छी कैले नींद पार दोल पार दैुनी पारा आकाश में ज्ञान बहादुर को संगीत गायन विशेष कर उनको बालाजू माथिनी नारायण जस्तो गीतका कारण धेरैले उनलाई सम्झना गर्छन् ज्ञान बहादुर धेरै कम सम्झना गरिने संगीतकारमध्ये एक हुन् उनका बारेमा विशेष कार्यक्रम बनाउने तयारी छ अवश्य पनि सुन्नुहोला आजको कार्यक्रम चितुनमा निकै राम्रो सुनिएको छ भनेर कवि सृजन अविरलले पनि जानकारी दिनुभएको छ भने भर्खरै मित्र सन्तोष पराजुलीले बैनीको दया छ भने रोधी घर दाई नाच्यो भनी गीत मीरा राणाको नभइकन अर्णा लामाको भनेर उहाँले सच्याउनु भएको छ सन्तोषजी कहिलेकाहीँ इतिहासको बारेमा राखिएको जानकारी अशुद्ध भएमा सच्याउनु जरूरी हुन्छ तर यो गीत चाहिँ मीरा राणाले नै गाउनुभएको हो नारायण गोपालसित किनकि यो नारायण गोपाल र मीरा राणाले चलचित्रमा गाएको पहिलो गीत हो यति मीरा राणाको थर मीरा राणा नभइकन मीरा ठाकुर थियो यस चलचित्रका निर्देशक हिराज सिंह खत्री थिए र यसका संगीत निर्देशक थिए भी भलसारा यसमा बैनीको दया छ भनी रोधी घर दाई नाच्यो नभन ना यो बोलको गीत छ र तपाईँले अर्ण लामाको बैनीको दया भन्ने गीत अर्कै एउटा एकल गीत हो त्यो युगल गीत होइन यसबारेमा हामी कुनै दिन फेरि चर्चा गरौंला जानकारीको लागि र यहाँको जिज्ञासाप्रति मेरो सलाम छ कार्यक्रममा हामीलाई फेरि ट्विटरमा मेन्शन गर्नुभएको छ श्याम रिमालजीले ठाडो बग्ने त्रिशूली तेर्सो बग्ने ताडी नोपुर भट्टाचार्यको कहिले सुन्न पाउने हो यो गीत भनेर लेख्नुभएको छ अवश्य पनि यहाँको सहयोग पाइयो भने सुन्न पाइन्छ श्याम रिमालजी हामी पनि यो गीतको खोजीमा छौँ र हामी प्रस्तुति जुट्ने बित्तिकै यहाँलाई अवश्य नै सुनाउनेछौँ नुपुर भट्टाचार्यका धेरै गीतहरू वहाँसँगै पनि हामी संकलन गरेर संयोजन गरेर यहाँ प्रस्तुत गर्ने तयारीमा छौं र विशेष गरेर गीतकार राममणि रिशाल विशेष कार्यक्रम हामी तयार गर्दैछौ त्यसबेला केही गीत नुपुर भट्टाचार्यका नयाँ गीतहरू अवश्य प्रस्तुत हुनेछन् यसका लागि कवि मुरारी संयोजन गर्दै हुनुहुन्छ नुवाकोट बनिपाबाट निर्भीक जङ लेख्नुहुन्छ ले कार्यक्रम राम्रो छ सुन्दैछु भनेर त्यस्तै गरी कुमारजङ कार्कीले अमेरिका को डेनमर्क लेख् मेरे पाऊ में आज को ये पाउज बांध क्या शब्द क्या संगीत र शास्त्रीयता को युगल समिश्रण सकी गोनी आजकल योग फेसबुक र्विटर में सकी गोनी भावा तकिया कलाम खूब लोकप्रियी कहीं यना सा टैगू टैग रो बनाई देवेंद्र मान सिंह जो अरुण था स्मृति साज स्मृति संगीत श्रद्धांजलि वहां निकल राम गीत गाने आज उहाँले नारायण गोपालको हे कान्छा भन्ने गीत सुन्न इच्छा गर्नुभएको छ तर यो गीत आज हाम्रो चयनमा चाएन छैन विम्ब प्रकाशले लेख्नुभएको छ मकैका पातहरूमा परेका साउने झरीसँगै गुन्जिएको अजर अमर राजधानीबाट थोरै पूर्वी गाउँबाट सुनिरहेछु धन्यवाद प्रकाश दाजुलाई भनेर लेख्नुभएको छ भीम्ब प्रकाशजी तपाईँको यो थोरै पूर्वीतिर परेको गाउँ कुन रहेछ जान्न पाए हामी आभारी हुनेथ्यौँ आजको एक सय बयालिसौं श्रमा हामीले एउटा ठूलो छलाङ लगाएर नयाँ पुस्ताको गायनलाई सुन्नेछौ नेपालमा अत्याधुनिक शैलीको गीत शुरू गर्ने गायक पाटन क्याम्पस पढ्दादेखि नै पाश्चात्य शैलीका गीतहरू गाउन शुरू गर्ने गायक ओम विक्रम विष्टको शैलीलाई ओम विक्रम विष्टले यद्यपि रेडी नेपालमा बाल गायकका रूपमा प्रवेश गरे भने उनले राजाको हात्तीनी फुत्केसराती एलै काठमंड सह भीत लोकलय को गीत गाएर आपू ख्या में लिया अरूण था द्वारा रचित अरूण था अर्क अरूण था द्वारा रचित एवं गीत मार्फत आपू निक लोकप्रिय बनाए तर यहां प्रस्तुत छ प्रकाश गुरूंग शब्द और संगीत ओम विक्रम विष्ट रेजी बड़ाइली को युगल स्वर हृदय हृदय जो बंद नो साथ मेरो साथ बिताई दिला अमागन सही क्यों योजन के लाई तेरी माया म विष्ट डेजी बराइली को युगल स्वर यो कार्यम को अर्क चयन में रामी सिक्किम ग्ञोक चिरंजीवी ने फेसबुक में प्रतिक्रिया व्यक्त करेंभ प्रकाशी कारक्रम सुचु पलिटी कसर दीप श्रेष्ठ को मवोला सिक्किम भादा खुशी लगो कता हो भेटने छापो जागर आयो ई वहां मावली घर गरी वहां को आप मई जोवन गयो बैंस तय नन च ज्ञानबहादुरको उर्ली प्रसिद्ध थियो होइन त दाई चिरञ्जीवी नेपाल ज्ञानटोकबाट लेख्नुहुन्छ त्यसै गरी हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ हाम्रा मित्र डम्बर भाइले जसले आज अझ अमर गीतहरू सुन्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ भने अब तपाईँले यो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ जो पनि यसै बितिसक्यो गीत बज्दै गर्दा तपाईँहरू के गर्दै हुनु थाहा थिएन तर मेरा प्राविधिक मित्र दिनेश निरौला मजाले गिटार बजाइरहनु भएको थियो र उहाँले दुवै हातलाई गिटारको इसारामा आबद्ध गरेर सम्झना गरिनुभएको थियो यो कस्तो क्षण थियो होला जब ओम विक्रम विष्ट र डेजीबराईले यो गीत मञ्चमा गाउँथे सभागृह होस् वा नाचघर मान्छे कसरी झुम्थे होला यो सम्झना मात्र गर्न सकिन्छ अब ओम विक्रम विष्टसँगै आएका अर्का गायक उदित नारायण झाको युगल स्वर रचना जीशीसँग संगीत सिकेर साईले शब्द गौरी नेवा यो गीतसँगै हामी विदा माग्छौं दिनेश र म हामीलाई बिदा दिनुहोस् आगामी आइतबार र सोमबार पुनः भेट्नेछौ सो, की रहे बढी मारिमारी आकाश बणी